बिहानी बिहानीको टन विश्व कार्यक्रम शुभ विहानीमा विशेष गरी आजको पञ्चाङ्ग राशिफल त्यसै गरी रेडियो अर्पणबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा का सँगसँगै तपाईँले भएका जन्मदिनका शुभकामनाहरू व्यक्त गर्ने गर्छौ आज पनि विविध जानकारी प्रस्तुत गर्नको लागि प्राविधिक मित्र रिजन सङ्घी सोमकुमार उपस्थित भएको छ कार्यक्रमको थालनी तो तो साल असार अठाइस गति शुक्रबार असार शुक्ल पक्ष चतुर्थी नेपाल सम्बद्ध एघार सेस सन् दुई हजार तेह्र जुलाई <्याँगा> मेष राशि हुने तपाईँको लागि आज मानसिक परिश्रम गर्नुपर्ने खालको समय आएको छ स... तपाईँको मन पढाइ लेखाइतिर जाने खालको समय पनि छ श... कुनै कुराको निर्णय गर्दा सोचेर आजको दिनमा हात हाल्दा केही लाभ हुने खालको समय पनि आर्थिक लाभ हुनेछु मेथुन राशि हुने तपाईँको लागि शरीर एकदम उमङ्ग र फुर्तिलो हुने देखिन्छ खेलकुद तथा शारीरिक क्षेत्रतिर तपाईँको रुचि बढ्नेछ नयाँ कामको थालनी हुने खालको समय पनि छ कर्कट राशि हुने तपाईँको लागि विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण हुने खालको समय देखिन्छ तपाईँले आफन्त सोचेको जस्तो सहयोग पाउन अलि मुस्किल रहनेछ सिंह राशि हुने तपाईँको लागि आर्थिक लाभको समय रहेको देखिन्छ नयाँ कामको लागि सुनौलो अवसर आउने खालको दिन पनि छ यात्राको लागि आजको दिन एकदम राम्रो देखिन्छ कन्या राशि हुने तपाईँको लागि आजको दिन पढाइ लेखाइबाट राम्रो प्रगति हुने देखिन्छ यात्रा एवं जागिरबाट पनि एकदम फाइदा हुने खालको समय छ उन्नति गर्ने खालको दिन रहेको छ तुला राशि हुने तपाईँको लागि आजको दिन केही कुरा नराम्रो भन्न मिल्ने खालको समय चाहिँ छैन तपाईँको मन पढाइ लेखाइतिर एकदम जानेछ प्राविधिक शिक्षातिर मन बढी जाने देखिन्छ राशि हुने तपाईँको लागि यो महिना फलदायक रहेको छैन आजको दिनमा तपाईँलाई यस्तो लाभ मिल्ने देखिन्छु आजको समय भेटघाट तथा मनोरञ्जनमा बित्ने समय छ यात्रा को, हुने को, सो। यात्र को, को, को मकर राशि मंदिरा सुनवा जो विपरीत लिंग आवश्यक सहयोग मिलने खाल समय संपन्न होने कुम्भ राशि हुने तपाईँको लागि सामाजिक काममा संलग्न हुनुपर्ने खालको समय छ खानपिन वा भेटघाट हुँदै मन प्रसन्न रहने देखिन्छ आर्थिक लाभ हुने खालको समय पनि छ र अन्तिममा मीन राशि हुने तपाईँको लागि खानपिनमा एकदम ध्यान दिनुपर्नेछ शरीरमा केही नराम्रो समस्या देखिएन नराम्रो समाचार सुन्दा मन निकै दुखी रहनेछ यो त रह्यो आजको राशिफल वास्तवमा बारे राशिफलले जे जसो भने पनि हामी हाम्रो घामलाई सही तरिकाबाट अगाडि बढायौँ भने अवश्य पनि आजको दिन शुभ रहनेछ तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्समा दैनिक बिहानी प्रस्तुति शुभ बिहानी सुनिरहनु भएको छ प्राविधिक मित्र रिजनसँगै सुम तपाईँको साथमा अब ला रेडियो अर्पण एक सय चार थप्लो प्रसारण हुने कार्यक्रमको रूपरेखातर्फ आजपा यति बेला दैनिक बिहानी प्रस्तुति घरकिम शुभ बिहानी सुनिरहनु भएको छ यस लगतै आठ बजीसम्म केही राष्ट्रिय गीतहरू सुन्न सक्नुहुनेछ आठ बजेको समय हो ट्राफिक खबरको र ट्राफिक खबर लगतै तपाईँले नेपाल चौतारी सुन्न सक्नुहुनेछ नौ बजेको समय हो नेपाल वाणी समाचारको नेपाल वाणी समाचार लगतै लोकसङ्खार सुन्न सक्नुहुनेछ दस बजीसम्म दस बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगतै आधुनिक यात्रा सुन्न सक्नुहुनेछ एघार बजीसम्म एघार बजेको समय हो अर्पण खबरको अर्पुण खबर लगतै जस्ट फोर सुन्न सक्नुहुनेछ तपाईँले पनि बाह्र बजेको समय हो नेपालवाणी समाचारको नेपालवाणी समाचार लगतै नन स्टप बलिउड सुन्न सक्नुहुनेछ तपाईँले एक बजीसम्म एक बजेको समय हो अर्पण खबरको अर्पण खबर लगत्तै तपाईँले दुई बजीसम्म चम्पा चम्मेल सुन्न सक्नुहुनेछ रेडियो अडियोबाट दुई बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगत्तै तपाईँले अर्पण समर्पण सुन्न सक्नुहुनेछ बुद्धि कङ्क्रिटले प्राय सुन गरेको छु तिन बजेको समय हो नेपाल बाणी समाचार नेपाल बाणी समाचार लगत्तै अर्पण कुइस टाइम सुन्न सक्नुहुनेछ चार बजीसम्म चार बजेको समय अर्पण खबरको अर्पण खबर लगत्तै तपाईँले विभिन्न गीत सङ्गीत पाँच बजीसम्म सुन्न सक्नुहुनेछ पाँच बजेको समय अर्पण बुलेछिन अर्पण बुलेछिन लगत्तै तपाईँले हाम्रो आवाज सुन्न सक्नुहुनेछ छ बजीसम्म छ बजेको समय हो नेपाल बाणी समाचारको नेपालवाणी समाचार लगती छत्तिसदेखि सात बजेसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेको समय हो अर्पण सुबसाजको शीतल इन्टरप्राइजेसले प्रायोजन गरेको छ साततिसदेखि आठ बजीसम्म सिआइएनको छ आज खबर आठ बजेको समय हो नेपालवाणी समाचारको पैँतालिसदेखि नौ पन्ध्रसम्म बेबिसी नेपाली सेवा बेबिसी नेपाली सेवा लगतै तपाईँ सुन्न सक्नुहुनेछ श्रुति सम्वेक उज्यालो नाइन्टी र दस बजेको समय हो नेपाल आइफएम समाचार नेपाल आइफएम समाचार लगतै एघार बजीसम्म तपाईँले ठुलधुली डट कम सुन्न सक्नुहुनेछ बेलुका एघार बजीबाट भोलि बिहान चार बजीसम्म विश्राम लिनेछौँ भोलि बिहान चार बजे पर्व विशेष पर्व सुनवाला उपस्थित हुने गर्छौँ तपाईँले हामीलाई पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभाव सुन्न सक्नुहुनेछ छ बजेको समय हो सियाएनस आज खबरको छत्तिसदेखि सात बजीसम्म बाढी बहोस् सात बजेको समय अर्पण स्थानीय समाचार र अर्पण स्थानीय समाचार लगतै सब बिहानीको अर्को नवीन श्रृङ्खला लिएर पुनः उपस्थित हुने गर्छौ जानकारी सँगसँगै आजलाई कार्यक्रमबाट बेला माग्नुपर्छ जति पनि साथीहरूको आज जन्मदिन भएको छ तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ हवस् सुनर साधीन बता दे प्राविधिक मित्र विशेष धन्यवाद व्यक्त करते प्रस्तुति बार आज्ञा चाह नमस्कार